टक ज्ञापन पत्र बुझाए मागको व्यवस्था गरिएको भन्दै राजमार्ग नै अवरुद्ध बझाङमा दस वर्षदेखि नक्कली डाक्टरले सेवा दिँदै आएको मेडिकलमा प्रशासनको छापा छ औषधि पसलमा तल लगाइयो यसै आर्थिक वर्षभित्र डडेलधुमा एक वडा दस युवा उद्यम कार्यक्रम सञ्चालनमा आउँदै एक दशकमा सेती अञ्चलमा मात्रै दुई सय सवारी साधन वृद्धि र नेपालमा पहिलो पटक अक्सन मार्फत हुन लागेको धनगढी प्रिमियर लिग प्रतियोगिताको तयारी प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कारण भइरहेको बिहान सात बजेको छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु एक दशक पहिले बाढी पहिरो पीडित बनेका डडेलधुवाको साबिकको जोगबुडा र शीर्ष गाविसका नागरिकले सुन्दै अचम्म लाग्ने एक सय तेह्र पटक सरकारी पक्षलाई ज्ञापनपत्र बुझाएका छन् यतिपटक ज्ञापनपत्र बुझाउँदा उनीहरूको जायज माको न सम्बोधन गरिदिएको छ न त दलका नेताहरूले त्यसका लागि पहल गरिदिएका छन् दु हजार पैसठ साल में रंगुन रतुरा नदी में आये बाढ़ीपित हाल को परशुराम नगरपालिक को वर्ड नंबर छ में पर्नी साबिक को जोगबुड़ा गावि को वार्ड नंबर दुई का उठी परिवार तथा विक्रमसम दुई हजार बासठी साल बाढ़ी पैहरो कारण विस्थापित बने हाल परशुराम नगरपालिक को वार्ड नंबर दुई रहा साबिक को शीर्ष गावि को वार्ड नंबर दुई तीन चार आया पैंतिस परिवारले हिजो जिल्ला प्रशासन कार्यालय डडेलधुवामा प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंह र प्रमुख जिल्ला अधिकारी मार्फत नै नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदै आगामी फागुन बीस गतेभित्र विस्थापित चौरानब्बे परिवारको पुनस्थापना कार्यका लागि बजेट निकासा गरिदिन आग्रह गरेका छन् यदि त्यसो नगरियामा फागुन पच्चीस गतेदेखि भीमदत्त राजमार्ग अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी उनीहरूले दिएका छन् साबिकको शीर्षक आविसको शीर्ष गाठमा सालमा पहिरो खस्ता पानी थुनिएर एकै रातमा बत्तीसजनाको ज्यान गएको थियो दुई हजार बासठी सालमा शीर्ष र दुई हजार सालमा जोगबुडा गाविसमा आएको बाढी र पहिरोका कारण विस्थापित बनेका चौरानब्बे परिवारको पुनस्थापनाको माग गर्दै हिजो जोगबुडा बाढी पीडित सङ्घर्ष समिति र शीर्ष पहिरो पीडित सङ्घर्ष समितिले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा तेह्रौ पटक ज्ञापन पत्र बुझाउँदै कार्यान्वयन हुन नसकेको पुनस्थापना कार्यको अवस्थाको जानकारी गराउन आग्रह गर्दै चालु आर्थिक वर्षमै पुनस्थापना गरिदिन आग्रह गरेको हो पीड़ितहरूका संघर्ष समितिले अहिलेसम्म जिल्ला प्रशासन कार्यालय प्रधानमन्त्रीको कार्यालय मन्त्रालय स्तर राजनीतिक पार्टी राष्ट्रिय योजना आयोग लगायत गरी एक पटक ज्ञापन बुझाइसकेका छन् शीर्ष पहिरो पीड़ित संघर्ष समितिका सचिव नरबहादुर बोहरा र जोगबुडा बाढी पीडित संघष समितिका संयोजक नरबहादुर बमले संयुक्त रूपमा हिजो ज्ञापन बुझाएका हुन् बझाङमा नक्कली डाक्टरले सञ्चालन गरेको मेडिकलमा प्रशासनले छापा मारेको छ गएको दस वर्षदेखि सदरमुकाम चैनपुरमा मेडिकल सञ्चालन गरेका प्रणय मण्डल डाक्टर नभई नक्कली डाक्टर रहेको खुलेको हो मण्डलले सञ्चालन गरेको मेडिकलमा मङ्गलबार जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले छापा मारेको हो मण्डल भारतीय नागरिक हुन् भारत कलकत्ता घर भएका मण्डलले भगवती हेल्थ क्लिनिक नाम दिएर गैर रूपमा मेडिकल सञ्चालन गर्दै आएका छन् अध्ययनको कुनै पनि प्रमाणपत्र नभएका मण्डलले औषधि व्यवस्थापन विभागमा समेत मेडिकल दर्ता भएको छैन मण्डलको नक्कली प्रमाणपत्र बनाई आफू डाक्टर भएको भ्रम गरेर उपचार तथा औषधि बेच्ने गरेका थिए मण्डलमाथि अनुसन्धान सुरु भएको र कारवाही गर्ने बझङ्का सहायक प्रमुख जिल्लाअधिकारी खगेन्द्र मण्लले बताएका छन् तर मण्डल भनी फरार भइसकेको जनाइएको छ हिजो पनि जिल्ला प्रशासन कार्यालयले जिल्लाका औषधि पसलहरूमा अनुगमन गरेको छ आठवटा औषधि पसलमा अनुगमन गरिएकोमा छवटा प्रक्रिया पूरा नगरेको पाइएपछि ती औषधि पसलहरूमा प्रशासनले ताला लगाएको पत्रकार डि विष्टले जानकारी दिएका छन् भगवती क्लिनिक न्यू चैन मेडिकल स्टोर कालिका मेडिकल स्टोर अमिसा अस्पतालले सञ्चालन गरेको औषधि पसल सुर्मादेवी फार्मेसी र जितेन्द्र हेल्थ एन्ड क्लिनिक सेवामा ताला लगाइएको छ यसै आर्थिक वर्षभित्र डेलधुवामा एकवटा दस युवा उद्यम कार्यक्रम सञ्चालनमा आउने भएको छ युवामा उद्यमशीलता विकास गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषदको युवा उद्यमशीलता कार्यक्रम अन्तर्गत सो कार्यक्रम डडेलधुवामा पनि सञ्चालनमा आउन लागेको हो हिजो जिल्ला युवा समिति डडेलधुवाले पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी गराएको हो परिषदले सोह्र वर्षदेखि चालिस वर्षसम्मका युवाबाट व्यावसायिक उद्यम सञ्चालन गर्नका लागि प्रस्तावको आह्वान समेत गरिसकेको जिल्ला युवा समितिका अध्यक्ष भरत मल्लले उनका अनुसार प्रस्तावना पेश गर्न चाहने युवा समूहले आगामी फागुन तीन गतेसम्ममा प्रस्तावना पेश गर्न सक्नेछन् परिषदले दश युवा एक उद्यम नाम दिएको यस कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका छनौटमा परेका एउटा वडामा युवा समूहलाई ऋण उपलब्ध गराइनेछ जसअनुसार डडेलदुरामा मात्र एक मात्रै निर्वाचन क्षेत्र भएका कारण दसजना युवाको एउटा समूहले मात्रै उक्त कार्यक्रममा सहभागी हुन पाउनेछन् निर्वाचन क्षेत्रका एक वडामा सनोट गरिएका युवा समूहलाई पाँच लाख रुपैयाँसम्म लगानी गरिनेछ यस्तो ऋण लिएपछि युवाले तीन वर्षसम्म सो रकमको उपयोग गरी उद्यमी बन्न सक्नेछन् र तेस्रो वर्षमा ऋणको बीस चौथो वर्षमा तीस तथा पाँचौँ वर्षमा पचास कर्जा फिर्ता गर्नुपर्ने हुन्छ उनीहरूले यस्तो ऋण लिन बीस प्रतिशतसम्म आफूले पनि लगानी गर्नुपर्ने हुन्छ बझाङको बाँझ गाविसमा रहेको एक विद्यालयकी एक शिक्षिका बिना जानकारी सात महिनादेखि विद्यालयमा अनुपस्थित रहेकी छन् बाँच गाविसको ओर्ड नम्बर नौ सिङ्गेचुलामा रहेको जनचेतना आधारभूत अर्थात् एक मा अध्यापन गराउँदै आएकी शिक्षिका अहिल्या मल्ल सात महिनादेखि विद्यालयमा जानकारी नै नगराई अनुपस्थित रहेकी हुन् राहतकोटामा कार्यरत शिक्षिका मल्ल बिना जानकारी विद्यालयमा अनुपस्थित रहेको र रह विद्यालयले उनलाई सम्पर्क गर्न खोज्दा उल्टै धम्की दिने गरेको विद्यालय प्रशासनले जनाएको पत्रकार कमल बोहराले जानकारी दिएका छन् कक्षा एकदेखि पाँचसम्म पठन पाठन हुने उक्त विद्यालयमा उनी मात्रै राहतकोटामा अध्यापन गराउने शिक्षिका हुन् एक सय दस जना विद्या विद्यालय में शिक्षिका लामो समयदी अनुपस्थित हु को पढ़ाई प्रभावित हो पत्रकार बोहरा जानकारी द् बैतडीको विशालपुरलाई पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गरिने भएको छ पूर्ण संस्थागत सुत्केरी घोषणाका सबै मापदण्डहरू पुरा भएपछि आज एक कार्यक्रमको आयोजना गरी पूर्ण संस्थागत सुत्केरी घोषणा गरिन लागेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ गाविसमा रहेका गर्भवती महिलाहरूले स्वास्थ्य संस्थामै बच्चा जन्माएको आइरन चक्की नियमित सेवन गरेको तथा खोप तालिका अनुसार खोप लगाएको पाइएपछि घरमा हुने सुत्केरी सुन्ने घोषणा गरिने भएको हो तप अ फ्रिक्वेन्सी मोडुलेसन को बयानबे दशमलव दुई मेघा हर्च व इंटरनेट में रियूनिटी डटकम डट एनपी यूनिटी खबर सुनी रह जिला कारागार कंचनपुर जेल तोडेर फरार रहकर एक अभियुक्त सात वर्ष पची पकड़ पड़े बेलौरी नगरपालिक आठ घर भाग 32 वर्षीय धनबहादुर राणाला सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपाल खटिग अनुसंधान समूह ने पकड़ाओ फरार रहकर राणाला गोप्य सूचना को आधार में उनकें घर बाद पकड़ाओ कर अपहरण तथा हत्या मुद्दा में कैद सजाए सुनाइ राणा दुई साल असोज बार गते जेल कांड का मुख्य आरोपी बनी हु भारतीय कथ्था व्यापारी जैन को अपहरण पशी हत्या आरोप में कारगार चलन भाग अभियुक्त का राणा कारागार बसेको को तीन महीना पची जेल तोड़ेर फरार भाई थे सो समयमा में उन्नी सहित तेरह जना कंचनपुर कारागार्ट फरार भाई का थे फरार रहकर कहीं महीना पची राणा सहित को, को समूह गस्ती में रहकर प्रहरी गोली प्रहार करिए गोली प्रहार प्रहरी शाख निरीक्षक भंगी राणा को मृत्यु प्रहरी हवलदार प्रेमचंद गंभीर घाइते भाग थे पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघुडी नगरपालिका बाह्र डोके बजारमा हिजो लुकाएर लैजाती गरेको काट प्रहरले बरामद गरेको छ से एक त उनापचास चौहत्तर नम्बरको ट्राक्टरको भित्रपट्टि बाहिर ढुङ्गाले छोपेर भालुफाटातर्फ लैजाँदै गरेको तीस कडी सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरले बरामद गरेको हो यस्तै कैलालीबाटै सात गोलिया सालको काठ बरामद गरिएको छ जिल्लाको हिगमतपुरबाट काठका गोलिया सहित एकजना पक्राउ परेका छन् इलाका वन कार्यालय भजनी सेक्टर वन कार्यालय पहलमानपुर इलाका वन कार्यालय पचमुडिया र इलाका वन कार्यालयको संयुक्त गस्ती टोलीले से एक नम्बरको ट्राक्टरबाट ट्राक्टरमा लोड गरेर लैजाँदै गरेको अवस्थामा चौसठी क्युफिट कार्डसहित भजनीत्री शक्ति नगरपालिकाका राकेश हमाललाई पक्राउ गरिएको हो सेती अञ्चल यातायात व्यवस्था कार्यालयका अनुसार दश वर्षको अन्तरालमा सेती अञ्चलभरि दुई सय प्रतिशतले सवारी साधनको चाप बढेको देखिएको छ सेतियालभरी दुई हजार त्रिहत्तर साल पौष मशांत सम्मिक निजी र सरकारी गे चौसठी हजार छय सवारी साधन दर्ता भैया यह सेतियालभरी को तथ्यांक भाई करीब अस्सी प्रतिशत सवारी साधन कैलाली में मत्र चलने गदारी कि चाप यो सड़क को सुधार भयन अब कोई वर्ष भ्र ट्राफिक जाम को समस्या निखिश कैलालीमा पछिल्लो समय सवारी साधनको संख्या तीव्र गतिमा बढेको छ जनघनत्व बढेसँगै सवारीको चाप पनि बढ्न थालेको हो तर सवारी साधनको सङ्ख्याको तुलनामा सड़कको सुधार भनी हुन सकेको छैन सम्बन्ध <स्थागा> विच्छेद गर्नेहरूको सङ्ख्या बढ्दै गएपछि समाजशास्त्रीहरूले चिन्ता व्यक्त गर्न थालेका छन् समाजशास्त्री तिलक भमरे श्रीमान श्रीमती दुवै स्वरोजगार हुनु एकले अर्काको अस्तित्व स्वीकार नगर्नु र पितृ सत्तात्मक राज्यको प्रभावले पनि सम्बन्ध विच्छेदका घटना वृद्धि भएको हुन सक्ने प्रतिक्रिया दिएका छन् कैलाली जिल्ला अदालतमा गत आर्थिक वर्षको पुष मसान्तसम्ममा सम्बन्ध विच्छेदका दर्ता हुन आएका चौपन्न मुद्दामा मुद्दामा उन्नाइस मुद्दा फर्स्यौट भएको श्रीदार जगदीश प्रसाद भट्टले बताएका छन् उनले सोही अवधिमा यो वर्ष एकहत्तर मुद्दा दर्ता भएकोमा 34 मुद्दा फर्स्यौट भएको जानकारी दिएका छन् विवाह भएको बीस वर्ष अवधि पुगेकादेखि नाति नातिनासम्म भइसकेका उमेर समूहका व्यक्तिहरूको समेत सम्बन्ध विच्छेद भएको श्री भट्टले बताएका छन् नेपालमा पहिलोपटक अक्सर मार्फत हुन लागेको अहिलेसम्मकै ठूलो धनढासीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग अर्थात् DPL को तयारी तीव्र पारे धनगढी क्रिकेट लीग र एसपिए कप क्रिकेट प्रतियोगितालाई गाभेर नयाँ स्वरूपमा सञ्चालन गर्न लागेको धनगडी प्रिमियर लिगका लागि मैदान निर्माणको काम द्रुत गतिमा भइगएको हो लिगको मुख्य प्रायोजक सगरमाथा सिमेन्ट र सहप्रायोजक जगदम्बा इन्टरप्राइजेसका साथै अन्य प्रायोजकहरूसँग सम्झौता भएपछि प्रतियोगिताकालाई सफल बनाउन आयोजक खेलको तयारीमा जुटेको हो ट्वेन्टी स्वरूपमा खेलाइने प्रतियोगितामा छ टोलीले अक्सनका आधारमा खेलाडी प्रशिक्षण गराएर छन् मैदानको काम बाहेक सत्तरी तयारी सकिएको धनगड़ी प्रिमियर संयोजक सुभाष साईले जानकारी दिएका छन् धनगढी प्रिमियर लिग प्रतियोगिता विजेताले पन्ध्र लाख रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ अब सडक तथा आसवारीसँग सम्बन्धित सुदरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सडक तथा आसवारीसँग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहराले अत्तरियाले जनाएको छ हिजो दिउँसो भीमतता राजमार्गको फलटुडे नजिकै बसको ढोकाबाट खस्दा एक किशोरी घाइते भएकी छिन् महेन्द्र नगरबाट दार्चुलाका लागि गुडेको ना पाँच ख चार एक एक एक नम्बरको बसको ढोकाबाट खस्दा पुष्पा भट्ट सामान्य घाइते भएकी हुन् अब आज दिनभरिको मौसम पूर्वानुमान आज दिउँसो मुलुकको पश्चिमी पहाडी क्षेत्रमा तराईको भूभागमा आंशिक सा। साथसाथै उता मध्य र पूर्वी क्षेत्रको पहाडी भेगमा पनि सा। यसका साथै सुदूरपश्चिमको पहाडी क्षेत्रका एक दुई ठाउँमा छिटफुट वर्षाको सम्भावना पनि रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि भित्री मधेश का बाढ़ी विस्थापित पुनस्थापना को माग करते एक सौ तेरह पटक ज्ञापन पत्र बुझाए मग को व्यवस्था करे राजनी अवरूद करने चेतावनी बझांग दस वर्षदि नक्कली डाक्टर ने सेवा दीदी आयो मेडिकल में प्रशासन को छापा छषधी पसार लगाइए इस आर्थिक वर्ष भि एक ओडा दस युवा उद्यम कार्यक्रम संचालन में आशक में सेल में मे दुई सवारी साधन वृद्धि नेपालमा पहिलो पटक एक्शन मार्फत हुन लागेको धनगढी प्रिमियर लिग प्रतियोगिताको तयारी तीव्र समाचार श्रोता श्रोता गर्नुभाइका म तपाईँ र प्रविधिकी सहयोगी आशिषलाई धन्यवाद तपाईँहरू समाचारहरु radiounity.com.np बाट पढ्न सक्नुहुनेछ साथै केवल हाम्रो समाचार र कार्यक्रमहरु सुन्न पनि सक्नुहुनेछ ल गतेबीवि नेपाली सेवाको बिहानपखा सुन्न सक्नु हुनेछ मलाई भनि बिदा दिनुहोस् नमस्कार